सिंपीर्थना में पुग्यो मानवाधिकार के टोली हथियार हराए पिरासत में राखा सैनिक को अवस्थ बुझ्ते देवल दिव्यपुर प्रहरी चौकी परिसर में फेटि दुईव सकेट बम से द्वारा निष्क्रिय कंचनपुर <गणचनपुर्कों> के स्वास्थ्य चौकी में बर्थिंग सेंटर में को व्यवस्था भूमिहीन मुक्त कमैया जग्ह खरीद का अनुदान बढ़ाए पांच लाख पुरान मुक्त कमैया समाज को सरकार सुदूरपश्चिमांचल विश्वविद्यालय का तीनजना डीन को पदावधि एक साथ सकिओ नया डीन नि्क्ति काग विभिन्न पार्टी निकट प्राध्यापक संघ संगठन आंतरिक गृह कार्य मजदूरसंग छलफल नगरी जोर बिजोर प्रणाली रूट परमिट लगू करी का अटो चालक आंदोलित प्रभावकारी सूचना का युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेशन को बयानबे दशमलव दुई मेगा रेडियो यूनिटी डट कम डट एनपी बा प्रसारण भईर बिहान सात बजे यूनिटी खबर में सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिम कीर्तनाधिपायले राजपुरमा हतियार हराएपछि थुनामा परेका सैनिकहरूको अवस्था बुझ्न आएको राष्ट्रिय मानवाधिकार आयोगको टोलीले कीर्तनाका सैनिकहरूमाथि छानबिन शुरू गरेको छ हिरासतमा परेका सैनिकको परिवारले यातना दिएको भनेर उजुरी गरेपछि मानवाधिकारको टोली हिरासतका सैनिकको अवस्था बुझ्न सुदूरपश्चिम कीर्तनाधिपाले पुगेको राष्ट्रिय मानवाधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढ़ीका मानव अधिकार अधिकृत पवन भट्टले बताउनु भएको छ आयोगको टोलीले आफ्नो शुरू गरेको बताउँदै उहाँले भन्नुभयो हामीले काम शुरू गरिसकेका छौं छानबिन नसकिकनै नही। अहिले नै मानवाधिकार उल्लंघन भयो भन्न मिल्दैन हतियार हराएपछि हिरासतमा राखिएका सैनिकलाई यातना दिएको आरोप आए पनि त्यो गलत भएको सुदूरपश्चिम कीर्तनाधिपालले जनाएको छ गएको साउन एक्कीस गते सुदूरपश्चिम कीर्तनाधिपाईबाट एकवटा एसएमजी एक र त्यसको झण्डै दुई सय बढ़ी राउण्ड गोली हराएको थियो हतियार हराएको विषयमा नेपाली सेनाले पनि छानबिन बोर्ड अर्थात कोर्ट अफ इन्क्वायरी गठन गरेको छ डटेलको देवल देव्यपुर गाविसमा रहेको परहरी चौकी परिसरमा हिजो बेलुकई भेटिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ प्रहरी चौकीको सरसफाईका क्रममा दुईवटा सकेट बम जमीन मुनि काटिएको अवस्थामा फेला परेपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको प्रहरी नायब परीक्षक प्रेम बहादुर साईले रेडियो लाई जानकारी दिनु दिनुभएको छ हिजो बेलुका प्रहरी चौकीको दक्षिणपट्टि रहेको कानलामा सरसफाई गर्ने क्रममा पुरानो अवस्थामा रहेको दुईवटा सकेट बम भेटिएपछि डिस्पोजलका लागि नेपाली सेनालाई आग्रह गरिएको र हिजो मात्रै नेपाली सेनाको सुदूरपश्चिम किर्तनाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ सकेट बम कसले र कहिले राखेको भन्नेबारे भने कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ खंजारपुर को झलाहारी स्वास्थ्य चौकी रहेको बर्थिंग सेंटर में प्रसूति कराउन पूगने आमा मोमबत्ती उजालो में शिशु जन्म रहेको समाचार प्रसारण कर उजालो का ईन्वर्टर को व्यवस्था कर विद्युत को भरपर्दो व्यवस्था नोमबत्ती उजालो में शिशुलाइम दिन्ने बाध्यताचार दुई सा प्रसारित भाई झलाहारी पीपलाड़ी नगरपालिक पैंतिस हजारको सहयोगमा वर्थेक सेन्टरमा इन्भर्टर जड़ान गरिएको हो जना विद्युत वायरिङमा समेत सुधार गरी विद्युतको भरपर्दो व्यवस्था गर्ने कार्य श्रुरू गरेको स्वास्थ्य चौकीका प्रमुख हरिनाथले बताउनु भएको छ विद्युत जड़ानको कार्य राम्ररी नगरिँदा र विद्युतको वैकल्पिक व्यवस्था नहुँदा प्रसुतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको थियो स्वास्थ्य चौकीमा दैनिक तीनदेखि चारजनासम्म महिला सुत्केरीका लागि पुग्ने गरेका छन् स्वास्थ्य चौकीको प्रसुति गृहमा गत वर्ष मात्रै दुई आमाले निरपेक्ष गरिबीको रेखा मुनि रहेका व्यक्तिहरू अछाम जिल्लामा सत्तालिस दशमलव दुई प्रतिशत रहेको पाइएको छ हालै देशका विभिन्न पच्चीस जिल्लामा गरेको सर्वेक्षणमा अछाम जिल्लामा झण्डे आधा जनसंख्या गरिबीको रेखा मुनि रहेको पाइएको हो विक्रमसम्म दुई हजार अडसठीको जनगणना अनुसार दुई जनसंख्या रहेको अछाममा सचालित दशमलव दुई प्रतिशत गरीबीको रेखा रहेको देखाएको हो गरीबीको रेखा रहेको जनताको पहिचान गरी सरकारी सेवा सुविधा दिने भन्दै सरकारले पच्चीस जिल्लामा थालेको अध्ययनमा सबैभन्दा बढ़ी गरीब सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको पाइएको छ मानव विकास सुसांक प्रति आय वार्षिक खर्च गर्ने र कमाउन सक्ने क्षमता लगायतका आधारमा गरीब घर परिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको सर्वेक्षणमा बाजुरामा चौसठी प्रतिशत जनता गरीबीको रेखा रहेको पाइएको छ यस्तै सुदूरपश्चिमको बझाङ जिल्ला छपन्न दशमलव प्रतिशत जनता गरिबीको रेखा मुनि रहेको बोर्डको सर्वेक्षणले देखाएको <गणीगा> मुक्त कमैया समाजले भूमिहीन मुक्त कमैयालाई जग्गा खरिदका लागि दिइने अनुदान बढ़ाएर पाँच लाख पुर्याउन सरकारसँग माग गरेका छन् मुक्त कमैया समाजले हिजो बिहान सिंह दरबार प्रधानमन्त्री पुष्प दाहाल लाई बार बुधे ज्ञापन पत्र बुझाई जग्गा खरिदका लागि दिइने अनुदान दुई लाखबाट बढ़ाएर 5 लाख रुपियाँ पुर्याउन माग गरेका हुन सुशील कोइराला नेतृत्वको सरकारले डेढ़ वर्ष पहिले मुक्त कमायाको पुनस्थापना गर्न उनीहरूलाई जग्गा खरिदका लागि दिइने अनुदान रकम एक लाख पचास हजारबाट बढ़ाएर दुई लाख रूपियाँ पुर्याएको थियो दुई लाख रूपियाँलाई जग्गा पाइन छोड़ेको भन्दै मुक्त कमायाले अनुदान बढ़ाउन माग गरेका हुन् जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले अनुदान रकम बढ़ाउने लगायतका माग सम्बोधन का लागि आफूले सक्दो पहल गर्ने बताउनु भएको छ समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार सरकारले अझै तीन हजार पाँच सय मुक्त कमैयालाई स्थापना गर्न बाँकी रहेको छ समाजको ज्ञापन पत्रमा पहिचान हुन नसकेका छूट मुक्त कमैयालाई तत्काल पहिचान गरेर परिचय पत्र उपलब्ध गराइनुपर्ने मुक्त कमैयाको निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मुक्त कमैया महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग समावेश गरिएका छनृ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीनजना डिनको पदावधि एकैसाथ सकिएको छ चार वर्ष अघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक डाक्टर भवनीचन्द ठकुरी वाणिज्य संकायका डीन प्राध्यापक भारती जोशी र शिक्षा शास्त्र संकायका डीन प्राध्यापक डाक्टर नारद पाण्डेको पदावधि सकिएको हो सुदूरपश्चिमाञ्चल विश्वविद्यालय एन दुई हजार सतसठीको दफा छब्बीसको प्रावधान अनुसार कार्यकारी परिषदले तीनजना डिनको नियुक्ति द इक्कीस गते तीन वटे संकाय का पदावधि सकिए विश्वविद्यालय में नया डीन नि्क्ति विभिन्न प्राध्यापक संघ संगठन बीच छलफल रंतरिक तैयारी शुरू हो नया डीन निला कांग्रेस नेकपा एमए नेक माओवादी केन्द्र निकट प्राध्यापक संघ संगठन आंतरिक गृह कार्य जुटा संबंधित संकाय में सेवारत रह प्राध्यापक सहपराध्यापक मध्यवा कार्यकारी परिषद लेन नियुक्त कर सकने प्रावधान रह ङ संकायलाई छुट्टी संकायको मान्यता दिएकाले इन्जिनियरिङ संकायको डिन समेत विश्वविद्यालयले नियुक्ति गर्नुपर्नेछ मानविकी संकायका डिन प्राध्यापक डाक्टर टेकराज पन्तको उमेर हतका कारण पदावधि सकिएपछि गत वर्ष रिक्त स्थानमा प्राध्यापक डाक्टर चन्दन सिंह बोहरालाई नियुक्त गरिएको थियो सरकारले फलफूल तथा तरकारी जन्य वस्तुमा विषादीको मात्रा के कति प्रयोग गरिएको छ भन्ने जाँच्ने ल्याबोटी यन्त्र अतरियामा स्थापना गरेको छ फलफूल तथा तरकारी वस्तुका अत्याधिक मात्रामा विषवादीको प्रयोग हुन थालेपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी उक्त यन्त्र स्थापना गरिएको हो यन्त्रलाई कृषि उपजथोक बजार समितिको मूल गेटमा विशेषज्ञ टोलीले विषादीको चेक गर्ने समितिका अध्यक्ष नन्द भट्टले जानकारी दिनुभएको छ कृषि उपजथोक बजार अतरियामा कैलालीमा उत्पादित फलफूल तथा का साथ भारतवा समेत तरकारी जन्या वस्तु आयात होनेर तैंट सुदूरपश्चिम तथा मध्यपश्चिम का विभिन्न जिर्यात होने गदादी को मात्रा जस्ते मेशीन इस स्थानीय उपभोक्ता हर्षित बनें तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मईका हर्जा इन्टरनेटमा रेडियो युनिटी डट कम डट इनबाट युनिटी खबर सुनिरहनु भएको छ गौरी फण्डालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सबैले निरन्तर दवाब दिन आवश्यक रहेको कैलाली उद्योग वाणिज्य संघको ठहर रहेको छ नाका स्तोर उन्नतिका लागि हालै काठमाण्ड पुगेर प्रधानमन्त्री दाहाल लगायतलाई ज्ञापन बुझाएको संघले प्रधानमन्त्री तथा मन्त्रीहरू अत्यन्त सकारात्मक रहे पनि निरन्तर दबाव दिन जरूरी रहेको जनाएको छ बिहिबार धनगढ़ीमा पत्रकार सम्मेलन गरी गौरी फण्डा नाका अन्तर्राष्ट्रिय स्तरको भाइमा मुलुकलाई ठूलो फाइदा हुने बताएको छ अहिले बन्द जस्तै भइसकेको यो नाका छायामा पर्दै गएकाले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व संध्यामा नाका स्तर उन्नतिको माग गर्दै ज्ञापन बुझाएको उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोकटीले बताउनु छ उहाँले नाका स्तर उन्नति गर्ने सवालमा प्रधानमन्त्री सहित अन्य मन्त्री र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद नेताहरू सकारात्मक रहे पनि भारत भ्रमणको प्रमुख एजेण्डा यही नाकालाई माग बना पर्नेता संगा कुनै छलफललाई नगरे एकलाउटी किसिमले जोर बिजोर प्रणाली र रूट परमिट लागू गर्न लागेको भन्दै धनगढ़ीका अटो चालक आन्दोलित भएका छन् करिब एक हप्ता अगाडि धनगढ़ी उपमहानगरपालिकामा बसेको सरकारवालाको बैठकले अटो रिक्साका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै नगर क्षेत्रमा रूट परमिट र जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन उनीहरूले जोरबिजोर र रूट परमिट लागू गरी गरी मजदूर वर्गको रोजीरोटी खोसे चेतावनी दिँदैन हिजो धनगढ़ी उपमहानगरपालिकामा चार बुधे ज्ञापन पत्र समेत बुझाएका छन् दर्जनौंको संख्यामा उपस्थित अटो चालकहरूले जोर प्रणाली र रूट पर्मिट लागू गर्ने निर्णयको विरोध गर्दै धनगढ़ी उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका हुना यता धनगढ़ी उपमहानगरपालिकाले सड़कमा अटो रिक्साको बढ़दोचाप भइरहेको र कठिनाई भइरहेकाले हटाउन सरकारवालाको बैठकले नै केही हप्ता अगाडि जोर प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको छ शुक्रबार बैठकमा सोबारे आफूलाई कुनै जानकारी नभए को अटो चालकले बताएपछि पुनः सरकारवालाको बैठकपछि निर्णय गर्ने धनगढ़ी उपमहानगरपालिकाको भनाइरहेको छ दोधरा चाँदनीमा भारतीयले नेपाली नागरिकलाई आक्रमण गरेका छन् राती झण्डै एघार बजेको समयमा आएका भारतीय नागरिकको समूहले नेपाली महिलालाई बलात्कार गरेको आरोपमा आफ्नो मान्छे पक्राउ परेको भन्दै पीड़ितका आफन्तलाई कुटपिट गरेका हुन् गएको मंगलबार भारतको उत्तर प्रदेश नौजिया दुई बंगाली बस्तीका शरद रायले दोधरा चाँदनी नगरपालिका वार्ड नम्बर दस कुतिया कवारेकी एक युवतीलाई बलात्कार गरेका थिए पीड़ितका आफन्तले प्रहरीमा उजुरी दिएर रायमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको भन्दै उनका आफन्तले पीड़ितका आफन्त चतुल बहादुर सुनार को घर में आक्रमण कर नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय दुई जन्म जयन्ती डडेलधुरामा पनि मनाइएको छ नेपाली कांग्रेस डडेलधुराले पीपी जयन्तीको अवसरमा बीपीको समाजवाद र स्थानीय निकायको स्वायत्ता विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो नेपाली कांग्रेस डडेलधुरा शाखाका उपसभापति कौलाकर भट्टको सभापतित्वमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा डडेलधुराका मुख्य देवलहरूमा श्रीखण्डको बोर्ड वितरण गरिनुका साथै डडेलधुराको सिमाना रहेको गैरा बजारमा बीपी स्मृति बोर्ड लगाउने घोषणा समेत गरेको कार्यालय सचिव बहादुर विष्टले जानकारी दिनु भएको छ माथिलो कर्णालीको विरोधमा नेकपा क्रान्तिकारी माओवादीले अतरियामा प्रदर्शन गरेका छन् माथिलोकर्णाली विद्युत आयोजना सम्झौता नेपाली जनताको हित विपरीत रहेको भन्दै विरोध गरिएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य ट्याङ्का कोइरालाले जानकारी दिनुभएको छ त्यस्तै उक्त पार्टीले सुकुमवासीप्रति सरकार उदासीन रहेको भन्दै सरकार विरूद्ध प्रदर्शन गरेका छन् अत्तरिया बजारको दुर्गा मन्दिरबाट शुरू भएको रयाली बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो रयालीपछि आयोजित कोणसभालाई कञ्चनपुर जिल्लाका सेक्रेटरी हरि सुबेदी केन्द्रीय सल्लाहकार दिलबहादुर बम लगायतले सम्बोधन गर्नुभएको थियो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको र अवस्था सामान्य रहेको क्षेत्रीय ट्राफिक परिषद कार्यालय अत्तरीले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज दिन आज दिनभर देशभर मौसम बदली हुने हुनेछ यसका साथै मध्य र यता पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको र राति पनि हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ सुद्रपश्चिम पीर्तना में पुगे मानव अधिकार को टोली हतियार हराए पर हिरासत में राखी सैनिक को अवस्थ बुझ्ते देवल दिव्यपुर प्रहरी चौकी परिसर में फेटा सकेट बम से द्वारा निष्क्रिय कंजनपुर के झलहारी स्वास्थ्य चौकी में बर्थिंग सेंटर में को व्यवस्था भूमिहीन मुक्त कमैया जगह खरीद का बढ़ा रख पाओं मुक्त कमैया समाज को सरकार सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका तीनजना ढीनको पदावधि साथ सकियो नयाँ डिन नियुक्तिका लागि विभिन्न पार्टी निकटका प्राध्यापक सांग संगठन आन्तरिक गृह कार्यमा <्णा> <्णाँ> र संगा छलफल नगरी जोर बिजोर प्रणाली रूट पर्मिट लागू गर्न लागेको भन्दै धनगढ़ीका अटो चालक आन्दोलित <्णाँ> आशिषलाई धन्यवाद तपाईँ हाम्रा पढ्न सक्नुहुनेछ चाहे त्यो बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगातै बीबीसी नेपाली सेवाको बिहानी पाक सुन्न सक्नुहुनेछ मलाई भने विमस्कार